जमिन छैन छैन घर सानातिनाको महलमै ठोकिन्छ नजर सानातिनाको यो सहर राजा महाराजाहरूको रहेछ जमिन छैन छैन घर साना तिनाको महलमै ठोकिन्छ नजर सानातिनाको यो सहर राजा महाराजाहरूको रहेछ कसले गर्थ्यो र कदर सानाको जमिन छैन छैन घर सानातिनाको महलमै ठोकिन्छ नजर सानातिनाको यो सहर राजा महाराजाहरूको रहेछ कसले गर्थ्यो र कदर सानातिनाको मुक्तक मन दिनेश धामीको इने मुक्तकका चार पङ्क्तिको वाचन सँगसँगै मुक्तक विशेष रेडियो कार्यक्रम सम्बिक मुक्तकीय सहयात्राको यो अर्को नयाँ बसाईका लागि बसाई बस्न उपस्थित भयो प्रविधि संयोजनमा प्राविधिक मित्र रामबहादुर अनि आवाजमा आवाजको सहयात्री मसौका मुक्तक साहित्यको संरक्षण अनि सम्वर्धनको एउटा अभियान नवसर्जक अनि अग्रजहरूको साझा चौतारी कार्यक्रम सम्वेक मुक्तकीय सहयात्रा शुक्रबार रात्रि समय बीबिसी नेपाली सेवा सकिय लगत्तै झण्डै नौ अठार उन्नाइस हुँदाबाट शुरूवात र झण्डै झण्डै नौ पचाससम्म यात्रा अघि बढाउँछौ तपाईँका मुक्तकहरूको फरक फरक बसाइ बस्दै गर्दा आज मुक्तकहरूको वाचन नै हुनेछन् सहर मनाई मन पर गई माया हरा दो चोख माया कर कहा घर दूर छा शहर दैन खन्थे माया साथ सबै मेकु ओ घुलो तिरो मेरो भन्दैनन् जंगल चराहरूले तेरो मेरो भन्दैनन् जङ्गल चराहरूले खान्छन् एउटै रुखको फल चराहरूले आकाशको विभाजन कसरी गर्लान् तेरो मेरो भन्दैनन् जङ्गल चराहरूले खान्छन् एउटै रुखको फल चराहरूले आकाशको विभाजन कसरी गर्लान् गरे भने मान्छेको नक्कल चराहरूले बजाङका मुग्धकमा दिनेश धामीकै अर्को मुक्धकको वाचन सँगसँगै संग तपाईलाई फेरि पनि स्वागत गर्यो तेरो मेरो भन्दैनन् जंगल चराहरूले खान्छन् एउटै रूखको फल चराहरूले आकाशको विभाजन कसरी गर्लान् गरे भने मान्छेको नक्कल चराहरूले प्राणी जगतमै सर्वश्रेष्ठ भनेर मानव जातिले जब आजभोलि हामी देख्न सक्छौँ यो तेरो यो मेरो भनेर फरक फरक व्यवहार गरिरहँदा यदि चराहरूले पनि र यति मानवबाहेक अरू जीव जन्तुले पनि मान्छेको नक्कल गरे भने कसरी विभाजन गर्छन् होला एउटा अनौठो प्रश्न तेर्साउनुभयो दिनेश दा हामीले पोके पनि तेरो मेरो भन्दैनन् जङ्गल चराहरूले खान्छन् एउटै रुखको फल चराहरूले आकाशको विभाजन कसरी गर्लान् गरे भने मान्छेको नक्कल चराहरूले मुक्तको बाचना कि बढाउँछौ मुक्तक अघि यसरी बढ्छ देवकिरण विस्थापितको मुक्तक छ यति बेला नहार भएको छ नजित भएको छ खै किन जिन्दगी पीडित भएको छ भू उपहार फुल दिएर भुलाउन नखोज नहार भएको छ नजित भएको छ खै किन जिन्दगी पीडित भएको छ भू उपहार फुल दिएर भुलाउन नखोज भोलि त्यो बन्ने निश्चित भएको छ भो उपहार फुल दिएर भुलाउन नखोज भोलि त्यो काँडा बन्ने निश्चित भएको छ देवकिरण विस्थापितको मुक्तकमा छलाङ मारेका छौँ मोक्तकमा छलाङ मार्दै अघि बढ्नु छ थाहा छैन किन यति धेरै माया लाग्छ थाहा छैन किन यति धेरै माया लाग्छ जति टाड़ा भए पनि तेरै माया लाग्छ रुदै थिए सपनीमा बाटो छेकी छेकी सुमनराज पौडेल पोखराका मुक्तक मनको यो मुक्तक भाषण गर्दैछु भाषण गर्दैछौँ एउटा साथीलाई उहाँले केही भन्दै हुनुहुन्छ मनले माया गर्ने कुरा गर्दै हुनुहुन्छ थाहा छैन किन यति धेरै माया लाग्छ जति टाढा भए पनि तेरै माया लाग्छ रुदै थिए सपनीमा बाटो छेकी छेकी कि त तलाई पनि अझै मेरै माया लाग्छ बिर्सिएर जानेले बिर्सन्छन् होला तर जो छुटिएका छन् जो छुट्याइएका छन् उनीहरूले निकै सम्झिन्छन् यस्तै सम्झनाका कुराहरू भए भन्न लाग्दैन सरम लाग्दैन लाज गइरहेको हुन्छ भन्न लाग्दैन सरम लाग्दैन लाज गइरहेको हुन्छ छोडेर हाम्रो सुन्दर गाउँ समाज गइरहेको हुन्छ रोजगारको कहिल्यै कमी नभएको मेरो देशबाट भन्न लाग्दैन सरम लाग्दैन लाज गइरहेको हुन्छ छोडेर हाम्रो सुन्दर गाउँ समाज गइरहेको हुन्छ रोजगारको कहिल्यै कमी नभएको मेरो देशबाट बोकेर कैयौँ युवाहरू हवाई जहाज गइरहेको हुन्छ बोकेर कैयौँ युवाहरू हपाई जहाज गइरहेको हुन्छ खटाङका मन सुभाष थापा मगरको यो मोक्तक समय सापेक्ष मोक्तक यति बेला भाषण गर्यौँ देशमा रोजगारीको कमी पक्कै पनि छैन गर्न सकिन्छ धेरै आफ्नै देशहरूमा हामी नेपालीहरू वैदेशिक यात्राका लागि विदेश भन्न लाग्दैन सरम लाग्दैन लाज गई रहेको हुन्छ छाडेर हाम्रो सुन्दर गाउँ समाज रहेको हुन्छ रोजगारको कहिल्यै कमी नभएको मेरो देशबाट बोकेर कैयौँ युवाहरू हवाई जहाज गइरहेको हुन्छ के कुरा गर्नु र इमानदारीको हत्या गरिन्छ निभाउनु पर्ने जिम्मेवारीको हत्या गरिन्छ र इमान्दारीको हत्या गरिन्छ निभाउनु पर्ने जिम्मेवारीको हत्या गरिन्छ गर्व जाँच गरेर के कुरा गर्नु र इमान्दारीको हत्या गरिन्छ निभाउनु पर्ने जिम्मेवारीको हत्या गरिन्छ छोरा छ कि गर्भमा छोरी छ भन्ने जाँच गरेर नारीको कोखमै एक नारीको हत्या गरिन्छ नारीको कुखमै एक नारीको हत्या गरिन्छ जीवन भण्डारीको यो मुक्तक वाचन गऱ्यौँ हाल दक्षिण कोरियामा हुनुहुन्छ नेपाल अस्थायी बसोबास स्थायी बसोबास उहाँको नवलपरासी जिल्ला र दक्षिण कोरियामा रहेर यो मुक्तक प्रेषण गर्नुभएको छ हामी मुक्तकको वाचन गर्ने किसिममा आउँछौँ यो सङ्गीत सुमा छलाङ मार्छौँ यति बेला राहर राह जाग्येु लासको फुट दीयुमा फुट दी सपना काच को एक दृष्टि तिमी लृष्टि तिमी लहेने र जागो मेरू लस बस नेरा बचने रो तिम लेना आविर ग्य सात छोड़ो मत मृत्यु सैयासम मत मृत्यु सैया सम्मा सम्मिमी हो पर्खे एक दृष्टि तिमी ल दृष्टि तिमीलाई राग्यो मेरो लास मा, मा भए आगो तिम्रै हातको एक दृष्टि तिमीलाई हेर्ने एक दृष्टि तिमीलाई हेर्ने र जाग्यो मेरो लासको निर्धामाथि हमला सिकिसकेका छन् निर्धामाथि हमला सिकिसकेका छन् कसरी लिने बदला सिकिसकेका छन् ए छेपारा अब तैँले रङ्ग फेर्ने कष्ट नगर्नु निर्धामाथि हमला सिकिसकेका छन् कसरी लिने बदला सिकिसकेका छन् ए छेपारा अब तैँले रंग फेर्ने कष्ट नगर्नु मान्छेले तेरो कला सिकिसकेका छन् हाल युएमा रहँदै आउनुभएका नेपाल स्थायी बसोबास गुल्मी इन्धन डिबी भण्डारीको मुक्तकमा हामीले छलाङ माऱ्यौँ यति बेला मृदामाथि हमला सिकिसकेका छन् कसरी लिने बदला सिकिसकेका छन् यी छेपारा अब तैले रंग फेर्ने कष्ट नगर्नु मान्छेले तेरो कला सिकिसकेका छन् मुक्तकहरूमा छलाङ मार्दै अघि बढ्दा प्रचित कुँवरका दुई मुक्तकहरू वासन गर्छौं उहाँको घर बाला सिख्रे स्याङ्जा र उहाँका दुई मुक्तकहरू यसरी अघि बढ्छन् हिमाल पहाड र मधेस मुटुमा बोकेर स्वाभिमान र परिवेश मुटुमा बोकेर परदेश जान बाध्य छन् देशका युवाहरू हिमाल पहाड़ र मधेस मुटुमा बोकेर स्वाभिमान र परिवेश मुटुमा बोकेर प्रदेश जानब बाध्य देशका युवाहरू आमा प्रिया र स्वदेश मुटुमा बोकेर प्रजित कुँवरको दोस्रो बोक्त केति बेला आस्था बोकी मन्दिर धाउनु अगावै चुडेर फुल पत्थरमा चढाउनु अगावै छोराले सोच्न जरुरी थियो महोदय आस्था बोकी मन्दिर धाउनु अगावै चुडेर फुल पत्थरमा चढाउनु अगावै छोराले सोच्न जरुरी थियो महोदय बा आमालाई वृद्ध आश्रम पठाउनु अगावै आस्था बोकी मन्दिर धाउनु अगावै प्रचित कुँवर बाणगङ्गा नगरपालिका चार सिख्रे स्याङ्जाका मुक्तकमनको मुक्तकमा छलाग मार्यो मुक्तकमा छलाग मार्दै गर्दा रूपन्देहीका मुक्तकमन स्वतन्त्र नेपालका पाँचवटा मुक्तक छन् यी पाँचवटा मुक्तकमा हामी छलाङमा आने प्रयास गर्छौँ बनाउनु छ यो समाचार लाग्छ कि लाग्दैन बनाउनु छ यो समाचार लाग्छ कि लाग्दैन भनिदेऊ न ए सरकार लाग्छ कि लाग्दैन प्रत्येक दिन खाडीले रातो बाकस पठाउँछ बनाउनु छ यो समाचार लाग्छ कि लाग्दैन भनिदेऊ न ए सरकार लाग्छ कि लाग्दैन प्रत्येक दिन खाडीले रातो बाकस पठाउँछ रातो बाकसमा भन्सार लाग्छ कि लाग्दैन स्वतन्त्र नेपालको दोस्रो न नगर र रगतको अपमान धर्म कमाउँछौ नगर रगतको अपमान धर्म कमाउँछौ कुरा बुझ न जवान धर्म कमाउँछौ प्रेमको प्रमाणमा हात काट्नुभन्दा नगर रगतको अपमान धर्म कमाउँछौ कुरा बुझन जवान धर्म कमाउँछौ प्रेमको प्रमाणमा हात काट्नुभन्दा बरु गरन रक्तदान स्वतन्त्र नेपालका मुक्तकहरू वाचन गर्दै गर्दा वास्तविकता बोलिरहेका छन् समाजमा घट्ने घटनाहरू समाजमा देखिने तिनी। सन्दर्भहरूका अघि उहाँका मुक्तकहरूले सलाङ मार्दैछन् हामी तेस्रो मुक्तकमा सलाङ मार्छौँ स्वतन्त्र नेपालको यो तेस्रो मुक्तक कुर्सीमा पुग्न जनतालाई कुर्सीमा पुग्न जनतालाई बनाइन्छ ढाल सहमत हुनुहुन्छ कुर्सीमा पुग्न जनतालाई बनाइन्छ ढाल सहमत हुनुहुन्छ झनभन्दा झन् देश भएको छ कङ्गाल सहमत हुनुहुन्छ उसले सोध्यो अदालतबाट नै दमन कुन देशमा हुन्छ भनी कुर्सीमा पुग्न जनतालाई बनाइन्छ ढाल सहमत हुनुहुन्छ झनभन्दा झन् देश भएको छ कङ्गाल सहमत हुनुहुन्छ उसले सोध्यो अदालतबाट बाटने दमन कुन देशमा हुन्छ भनी मैले जवाफमा निर्धक्क भनिदिएँ नेपाल सहमत हुनुहुन्छ उसले सोध्यो अदालतबाट नै दमन कुन देशमा हुन्छ भने मरे जवाफमा निर्धक्क भनिदिएँ नेपाल सहमत हुनुहुन्छ यो प्रश्न स्वतन्त्र नेपालका थिए तपाईँ सहमत हुने नहुने तपाईँका कुरा यी उहाँका व्यक्तिगत कुराहरू थिए न आमाले पाइन् न सन्तानले पायो न आमाले पाइन् न सन्तानले पायो न प्रविधिले पायो न विज्ञानले पायो अस्पतालमा श्रीमतीले बच्चा जन्माइन् न आमाले पाइन् न सन्तानले पायो न प्रविधिले पायो न विज्ञानले पायो अस्पतालमा श्रीमतीले बच्चा जन्माइन् बधाई कार्यालयमा श्रीमानले पायो र स्वतन्त्र नेपालको पाँचौ मुक्तकमा हामी यति बेला सलाङ मार्छौ वीरहरूको नै हुँ सन्तान भन्दे सान गरौं कि नगरौं वीरहरूको नै हुँ सन्तान भन्दै सान गरौं कि नगरौं चलन चल्ते धर्म र संस्कृतिको सम्मान गरौं कि नगरौ मलाई धारा र मन्दिरमा निषेधित गर्नेहरूले जवाब देऊ वीरहरूको नै हुँ सन्तान भन्दै सान गरौं कि नगरौं चलन चल्ते धर्म र संस्कृतिको सम्मान गरौं कि नगरौ मलाई धारा र मन्दिरमा निषेधित गर्नेहरूले जवाब देऊ कसैलाई रगतको अभाव छ मैले रक्तदान गरौं कि नगरौं रूपन्देहीका मुक्तकम स्वतन्त्र नेपालका पाँचवटा मुक्तकमा हामीले छलाङ मारेका छौँ उज्यालो लाटिन प्रतिष्ठानमा आबद्ध हुनुहुन्छ स्वतन्त्र नेपाल र उहाँका मुक्तकहरूमा हामी छलाङ मार्दै मार्दै अघि बढिरहेका छौँ र अरू मुक्तकहरूमा हामी अघि बढ्नु छलाङ मार्नु छ यसरी नै यो यात्रालाई अघि बढाउनु छ सा, तपाईँको साथ सामिप्यता हामी सँगै छ यो आभाज मनभरि रङ सँगालेका छौँ स्तक साहित्यको संरक्षण अनि सम्वर्धनको एउटा अभियान नवसर्जक अनि अग्रजहरूको साझा चौतारी कार्यक्रम सम्बेक मुक्तकीय सहयात्रामा तपाईँलाई फेरि पनि स्वागत छ प्रविधि संयोजनमा प्राविधिक मित्र रामबहादुर हुनुहुन्छ अनि आवाजमा छु म आवाजको सहयात्री सौगात र यो बसै बस्दैछौँ यो यात्रा अघि बढाउँदैछौँ यो यात्रा अघि बढाउँदै गर्दा तपाईँको माझमा फेरि पनि जोडिएका छौँ संगीतमा स्पन्दित मुक्तकमा छलाङ यसै गरी अघि बढ्नुहोस् बाहिर अँधेरीले आफ्नो साम्राज्य जमाउँदै गर्दा हामी आवाजमा तपाईँसँग जोडिने प्रयासमा छौँ र बासन भाषण हामी फेरि पनि अघि बढाउँछौँ रूप फरक हुँदो रहेछ चरित्र फरक हुँदो रहेछ रूप फरक हुँदो रहेछ चरित्र फरक हुँदो रहेछ मान्छे बाहिर जस्तो छ भित्र फरक हुँदो रहेछ आफ्नो सम्झेर कोहीलाई विश्वास नगर्नु रूप फरक हुँदो रहेछ चरित्र फरक हुँदो रहेछ मान्छे बाहिर जस्तो छ भित्र फरक हुँदो रहेछ आफ्नो सम्झेर रह कोहीलाई विश्वास नगर्नु दुश्मन आफ्नो हुन्छ मित्र फरक हुँदो रहेछ साङ बेलझुण्डीका मुक्तकमन कपिल मणिका मुक्तकमा हामीले आवाज मिसायौँ उहाँका मुक्तका चार पङ्क्ति हामीले भाषण गरेका छौँ रूप फरक हुँदो रहेछ चरित्र फरक हुँदो रहेछ मान्छे बाहिर जस्तो छ भित्र फरक हुँदो रहेछ आफ्नो सम्झेर कोहीलाई विश्वास नगर्नु दुश्मन आफ्नो हुन्छ मित्र फरक हुँदो रहेछ मुक्तको भाषणसँगै हामी अर्को मुक्तकमा आवाज छोड्छौं हरि विवस पीएम सिम्ता गाउँपालिका साथ सुर्खेत उहाँको स्थायी बसोबास हाल काठमाडौँमा हुनुहुन्छ देखेर होइन नदेखेर फाल्नुपर्ने हुन्छ अनि सपथोक बिर्सेर फाल्नुपर्ने हुन्छ यदि साँच्चिकै तिमीलाई भुल्नै पर्छ भने देखेर होइन नदेखेर फाल्नुपर्ने हुन्छ अनि सप्थोक बिर्सेर फाल्नुपर्ने हुन्छ यदि साँच्चिकै तिमीलाई भुल्नै पर्छ भने मैले मेरो मुटुलाई चिकेर फाल्नुपर्ने हुन्छ सकुशल मेरो त्यही मन फर्काइदेऊ भगवान, सकुशल मेरो त्यही मन फर्काइदेऊ भगवान् स्वस्थ रहला धड्कन फर्काइदेऊ भगवान, जे जे गर्नुपर्ने हो बरु मैले सबथोक गरौँला सकुशल मेरो त्यही मन फर्काइदेऊ भगवान् स्वस्थ रहला धड्कन फर्काइदेऊ भगवान् जे जे गर्नुपर्ने हो बरु मैले सबथोक गरौँला बदलामा मेरो बालापन फर्काइदेऊ भगवान। जे जे गर्नुपर्ने हो बरु मैले सपथोक गरौँला बदलामा मेरो बालापन फर्काइदेऊ भगवान् आकाश भट्ट अत्तरिया कैलालीका मुक्तक मनको मुक्तक मन यो मुक्तकमा हामीले आवाज मिसायौँ बालापन फर्काइदिन भगवान्सँगको अनुरोध पके पनि बालापन सबैलाई मनपर्ने एउटा अवस्था हो बालापन सधैँ रहिरहँदैन बालापन युवा अवस्था हुँदै वृद्ध अवस्थामा पुग्दै गर्दा त्यो बालापनका यादहरू मनमा अनागिन्ते आइदिन्छन् र भन्न मन लाग्छ मिल्छ भने ती बालापनहरू फर्काइदेऊ उदाहरण दिएर सकभर जवाब दिनुहोला उदाहरण दिएर सकभर जवाब दिनुहोला लागिरहेको छन् बुझ्न रहर जवाब दिनुहोला छोराको यो जिज्ञासाले आज हैरान पारिदियो उदाहरण दिएर सकभर जवाब दिनुहोला लागिरहेको छ बुझ्न रहर जवाब दिनुहोला छोराको यो जिज्ञासाले आज हैरान पारिदियो भगवान हुन् हुनै पर्छ पत्थर जवाब दिनुहोला नगेन्द्र नेौपाने झापाका मनको मुक्तकमा हामीले छलाङ मारेका छौँ रामचन्द्र शर्माका दुई मुक्तकहरूमा हामी आवाज जोड्ने प्रयास गर्छौँ यति बेला झन्झन त्यतिखेर नरमाइलो लाग्छ पुराना दिन सम्झेर नरमाइलो लाग्छ मेरै अघि पराईसँग जादा मुस्कुराउँदै झन्झन त्यतिखेर नरमाइलो लाग्छ पुराना दिन सम्झेर नरमाइलो लाग्छ मेरै अघि पढाइसँग जाँदा मुस्कुर आउँदै नहेरिदेऊ फर्केर नरमाइलो लाग्छ नहेरिदेऊ फर्केर नरमाइलो लाग्छ कुरा सुन्दा लाग्छ सबका सब गर्छ एकपटक जिताइदिउ न तब लाग्छ कुरा सुन्दा लाग्छ सबका सब गर्छ एकपटक जिताइदिउँ न तब गर्छ यत्रा आस बोकेर जिताएको नेताले कुरा सुन्दा लाग्छ सबका सब गर्छ एकपटक जिताइदिउँ न त तब गर्छ यत्रा आस बोकेर जिताएको नेताले गर्छ त मात्र मन्त्री हुनुको अनुभव गर्छ गर्छ त मात्र मन्त्री हुनुको अनुभव गर्छ रामचन्द्र शर्मा शुक्ला गण्डकी गाउँपालिका तनहुका मुक्तकमनको यो मुक्तकमा हामीले आवाज मिसायौँ एउटा नमिठो यथार्थता धेरै आशाहरू धेरै विश्वासहरू धेरै रहरहरूले जिताएर पठाइएका जनप्रतिनिधिहरूले आफ्ना अनुभवहरू मात्र सँगालिरहँदा यस्तै दुःखेसो पुग्छन् जनताहरू यो भुक्तकमा हामीले छलाङ मारेका छौँ कमल बाछिटे कास्किनौ पोखरा हाल दक्षिण कोरियामा रहनुभएका मुक्तकमनको यी मुक्तका चार पङ्क्ति हामी अघि बढाउँछौँ कसलाई लाउनु र दोष यो जमानै उस्तो छ कसलाई लाउनु र दोष यो जमानै उस्तो छ आज भोलि त हेर्नुहोस् यो जमानै उस्तो छ देखा सेकी गर्न पाए हुन्छ ती नानीहरूलाई कसलाई लाउनु र दोष यो जमानै उस्तो छ आज भोलि त हेर्नुहोस् यो जमानै उस्तो छ देखा सेकी गर्न पाए हुन्छ ती नानीहरूलाई घरमा पुगोस् या नपुगोस् यो जमानै उस्तो छ दिपक रावत छा एक बाजुरा हाल काठमाडौँमा रहँदै अनुभवका मुक्त मनको चार पंक्तिमा आवाजीर भइदिए दुई मुटुको धडकन एउटै सुख राखी दुःखहरू पारी पुर्याइदिन्थे पिपलुको सहयात्री सधैँ बर भइदिए दुई मुटुको धडकन एउटै घर भइदिए सुख राखी दुःखहरू पारी पुराई पुर्याइदिन्थे माझी अनि नाउको जस्तो सफर भइदिए भरि भुल मतला पुरा कस् पुग्छ वीरमा पनि भुलिदिन्छुहरूले कसलाई पुग्छ वीरमा पनि भुलिदिन्छु खुसी मात्र कहाँ हुन्छ खुसी मा भन्छु मतला मतलाली देशमा रेमिट्यान्स भित्र दस्ता भएका छौ देशमा रेमिट्यान्स भित्र दस्ता भएका छौ बिक्रीमा राखिएका भेडाबाख्रा जस्ता भएका छौ पच्चिस तिस हजारमा आफूलाई सजिलै बेचिदिन्छौ देशमा रेमिट्यान्स भित्रउने दस्ता भएका छौँ बिक्रीमा राखिएका भेडा बाख्रा जस्ता भएका छौ 25 तीस हजारमा आफुलाई सजिलै बेचिदिन्छौँ हामी नेपालीहरू असेल निकै सस्ता भएका छौँ मुकुन्द थापा मुकुन्द कृष्ण थापाका यी मुक्तकहरूमा आवाज जोड्यौँ खोटाङ हाल साउदी अरेबियामा हुनुहुन्छ सा। र उहाँको मुक्तकमा आवाज जोड्दै गर्दा हामी लगभग कार्यक्रमको अन्त्यतिर पनि छौँ केही मुक्तकमा हामी छलाङ मार्छौँ र आजका लागि विदा हुने तयारी गर्नुपर्छ अलि सादा अलिअलि अलि सादा अलिअलि पसिनाले कर्मभूमि सिचाई गर्न थाले थालेदेखि लाग्छ अचिल शरीर पनि मेसिन भएको छ अचिल शरीर पनि मेसिन भएको छ दिपक रावल बाजुरा हाल दक्षिण कोरियामा रहनुभएका मुक्तक मनको मुक्तकमा बादनी छ र समयले नेटो काट्नै आँटेको सङ्केत यति बेला प्राप्त भइसकेको छ मुक्तकहरूमा छलाङ मार्थे अघि वर्ण निकै रहर थिए तपाईँका अरु मुक्तकहरू पनि थिए तर समयले साथ दिएन भन्नुपर्छ आजको बसाइँबाट विदा हुनुपर्छ भनेर बाहिरबाट हात हाल्लाउँदै गर्दा म पनि विदा हुने तयारी गर्नुपर्छ हुन यो यात्रा यह साधीप्यता सदै मन में सदै साथ में रहोस् आत्मीयता तहोस् यह अनोध करना चाहूं मुक्तक प्रेषण करने त्यवाद रंका मुक्तकर का फेसबुक डट कम स्लैश रेडियो टाइगर व फेसबुक डट कम स्लैश टाइगर खबर सर्च कर हमीर भेटाने तैं आप सलाह सुझाव प्रतिक्रिया अक्तक लेखी पक् संगे तपाई हामीलाई हजुरको सौगात एट द रेट जिमेल डट कममा पनि आफ्नो इमेल गर्न सक्नुहुन्छ यो अनुरोध र तपाईँका मुक्तकहरूको अपेक्षासँगै आजको यो बसाइबाट अन्तिम एक मुक्तकको वाचन गर्दै छुट्टिने तयारी गर्छु आफूलाई नराम्रो त त्यति बेला लाग्छ आफूलाई नराम्रो त त्यति बेला लाग्छ जब आफन्तीको वचन करेला जस्तो लाग्छ आफूलाई नराम्रो त त्यति बेला लाग्छ जब आफन्तीको वचन करेला लाग्छ उता साहूले मेरो घर कब्जामा लिँदै गर्दा आफूलाई नराम्रो त त्यति बेला लाग्छ जब आफन्तीको वचन करेला लाग्छ उता साहुले मेरो घर कब्जामा लिँदै गर्दा यता तमासा हेर्नेहरूको मेला लाग्छ दिनेश सानीभेरी गाउँपालिका दुई रुकुमका मुक्तक मनको यो मुक्तक थियो और मुक्त को वाचन संगे तपकी आवाज को सहयात्री पशौगातनी विदाऊ तैयारी करू प्रविधि संवेलन मित्र लोकसंद रावत अमबहादुर चौधर का हृदय सहभार तैंकी पद शुभ नमस्कार